सुबैका लागि सुभैका लागि रेडियो अर्पण एक सय चार शुक्र भएको बिहान दस बजेको अर्पणलाई सिन्धुपालि पहिलो पाँचको मृत्यु भोटिको श्री नदी थ्रुनियो सुनको श्री नदी किनारका बस्ती जोखिममा भारतीय प्रधानमन्त्री मोदीको भ्रमणको सम्पूर्ण तयारी पूरा द्विपक्षीय सम्झौताको प्रस्ताव मन्त्री परिषदले आज पारित गर्ने दुई घण्टाभित्रै युद्धविराम भंग गरी इजरायलद्वारा गाँजा क्षेत्रमा हमला शुरू इजरायली सेनाको आक्रमणमा पनि सत्तरी जना प्यालेस्तानीको स्यान गयो र थाइल्याण्डमा हुने सेपाक ताक्रो प्रतियोगितामा सहभागी हुन नेपाली टोली आशा बैंक साँदै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 अब समाचार विस्तारमा सिन्धुपाल्चोकको 12 बिस्तीमा पहिरो जादा भोटीकोशी नदी थुनिएको छ बिहान साढे तीन बसे पहिरो गएपछि 12 बिसे नजिकै भोटीकोशी नदी थुनिएको हो सिन्धुपाल्चोकको बाह्र बिस्ती भन्दा केही तलको चुरे भन्ने ठाउँमा राम्सीको डिस्को खस नदी थुनिएकै स्थानीय प्रत्यक्ष जानकारी दिएका छन् नदी दि थुनिएर ठूलो ताल बनेको छ पहिरोले राम्चे गाबिसका केही घर पनि बगाएको छ घर बगाउँदा केही मानिसको ज्यान गएको र केही बेपत्ता भएको अनुमान प्रहरीले जनाएको छ प्रहरीका अनुसार अहिलेसम्म पाँचवटा सफेला परेको छ पानी धुनिएकाले सुनको नदी आसपासका बस्तीमा त्रास बढ़ेको छ नदी किनारका हजारौं वासिन्दा सुरक्षित स्थानतर्फ सारिएको प्रहरी नायक उपरीक्षक भरतबहादुर बोहराले बताउनुभयो उहाँले भुटेको नदी आसपासका वासिन्दालाई डाँडा उच्च ठाउँमा आग्रह गर्नुभयो नदी थुनिएपछि हजारौं घर परिवार जोखिममा रहेको स्थानीय प्रशासनले सनाएको छ नब्बे प्रतिशत पानी थुनिएको र दश प्रतिशत पानी मात्रै बगेको गृह मंत्रालयको आपतकालीन कार्य संचालन केन्द्रले सनाएको छ नदी थुनिदा सिन्धुपाल्चको लामो सांगो खाड़ीचौर बल्फी सुकेट काभ्रेको दोलखा सस्यौ खर्का बिरता देउराली लगाका सुनकोशी नदी किनारका बस्ती जोखिममा परेका छन् ती बस्तीका मानिसहरूलाई नदी किनार माथि जान प्रशासनले आग्रह गरेको छ प्रधानमन्त्री सुशील कोर्लाको नियन्त्रणमा दुई दिने निमन्त्रणमा दुई दिने नेपाल भ्रमणमा आउन लाग्नुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको सम्पूर्ण तयारी पूरा भएको छ भोलि विहान उहाँ नेपाल आइपुग्ने हुनेछ वहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा प्रधानमन्त्री स्वागत गर्ने कार्यक्रम रहेको छ परराष्ट्र मन्त्रालयका अनुसार अति विशिष्ट कक्षमा प्रधानमन्त्री मोदीको सम्मानमा उन्नाइसौंको सलामी समेत दिइनेछ भोलि नै परराष्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डेले भारतीय प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेट गर्नुहुनेछ भोलि दिउँसो दुवै देशको प्रधानमन्त्रीहरूबीच प्रधानमन्त्रीकाले सिंहदरबारमा भेटघाट र त्यसपछि दुई मुलुकका प्रतिनिधि मण्डलबीच प्रधानमन्त्री तहमा नेपाल भारत सम्बन्धका विविध पक्षमा वार्ता हुनेछ त्यसपछि मोदीले शभाम सुभाष चन्द्र नेमाङसँग भेट गर्नुहुनेछ भेटपछि भारतीय प्रधानमंत्री मोदीले व्यवस्थापिका संसदलाई सम्बोधन गर्ने कार्यक्रम छ भोलि बेलुकाले भारतीय प्रधानमन्त्रीको सम्मानमा प्रधानमन्त्री कोइरलाले रातिभोजको आयोजना गर्नुहुनेछ भ्रमणको दोस्रो दिन सोमबार विहान उहाँले पशुपतिनाथको दर्शन र पूजा अर्चना गर्ने कार्यक्रम रहेको छ त्यसै सोही दिन उहाँले राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति डाक्टर राम यादवसँग शिष्टाचार भेट गर्नुहुनेछ भेटपछि राष्ट्रपति डाक्टर यादवले प्रधानमन्त्री मोदीको सम्मानमा दिवा भोजको आयोजना गर्नुहुनेछ यसै गरी सोमबार प्रारन्ह भारतीय प्रधानमन्त्री मोदीसंग विभिन्न राजनीतिक दलका शीर्ष नेता तथा व्यापारिक समुदायले सामूहिक तथा व्यक्तिगत रूपमा पनि भेट गर्नुहुने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ दुई दिने औपचारण पूरा गरी उहाँ साउन उन्नाइस गते स्वदेश फर्कनु हुनेछ मोदीको भ्रमणका क्रममा भारतीय प्रतिनिधि मण्डलमा सत्तरीदेखि पचहत्तर जना अधिकारी सामेल हुने तर, तर, द्विपक्षीय वार्तामा दुवै देशका पच्चीसदेखि सताइसजना वरिष्ठ अधिकारी सहभागी हुनेछन् मोदीले पशुपतिमा गर्न लाग्नु भएको दर्शन एवं पूजाका लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ सप्तरीमा जीवको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ कुशवाहा छ पूर्व पश्चिम राजमार्गमा जीपको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ भने पछाडि सुमार एक गम्भीर घाइते भएका छन् पूर्वतर्फ आउँदै एक छ पाँच सात एक एक नम्बरको जीपले विपरीत दिशातर्फ चाहँदै गरेको छ तीन पाँच तीन तीन नौ शून्य नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो जीपको ठक्करबाट गम्भीर घाइते भएका दुई मध्ये सिराहा गाड़ा नौका पैंतिस वर्षीय रामकुमार यादवको उपचारको क्रममा मृत्यु भएको छ अर्का लहान आठका पच्चीस वर्षका जीवन मण्डलको ने अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरले सुनाएको छ जीप र चालक सुनसरी बोकलौरी एकका च चालिस वर्षका पदम प्रसाद भण्डारीलाई इलाका प्रहरीकाले कडर बनाले नियन्त्रणमा लिएको छ प्रधानको कुटपीटबाट रोटीको बीपी नगरमा एकजनाको ज्यान गएको छ निरोलाको दुर्गा निम्न माध्यमिक विद्यालयका प्रधानध्यापक भीमबहादुर बोहराले कुटपीट गर्दा बसेनओ बीपी नगर आदर्श प्राथमिक विद्यालयका शिक्षक दानबहादुर बोहराको ज्यान गएको हो इलाका प्रहरीकाले बीपी नगरका अनुसार आदर्श प्राथमिक विद्यालयमा भएको अभिभावक भेलाका क्रममा मृतक दानबहादुरले विद्यालयको कोषबाट ब्याजमा पाँच हजार रूपियाँ लगेको सावा ब्याज नतिरेको भन्दै भीमबहादुरले कुटपीट गरेको स्थानीय वासिन्दाले बताएका छन् पिटाईबाट काण्ड्र मुखबाट रगतसँगै हिज आएपछि दानबहादुरको मृत्यु भएको हो प्रधान भीमबहादुरको कुटपीटबाट दानबहादुरको मृत्यु भएको भन्दै आफन्तली इलाकका प्रहरी कारले बीपी नगरमा ओसिरी गरेको इन्चार्ज प्रहरी निरीक्षक महेन्द्र प्रसाद कलनीले जानकारी दिनुभयो ओसिरी पछि अभियुक्त प्रधान भीमबहादुर बोहरालाई नियन्त्रणमा लिई अनुसन्धान शुरू गरिएको प्रहरी निरीक्षक जिल्ला प्रहरी काले डोटीका प्रहरी उपरीक्षक भोजंग शाहले अभियुक्त प्रधान हिमबहादुर बोहरामाथि अनुसन्धान गरी च्यान मुद्दा चलाउने बताउनुभयो प्रधानमंत्रीकै कारण वीर बी अस्पताल चिकित्सा विज्ञान पर राष्ट्रिय प्रतिष्ठानमा पदाधिकारी नियुक्त हुन नसकेको स्वास्थ्य मंत्री खगरास अधिकारीको आरोप प्रति तपाई के भन्नुहुन्छ यी हुन सक्छ वीर प्रधानमन्त्रीलाई चुनौती श्री सस्तो लोकप्रियता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 पालो ट्राफिक खबरको यति बेला नानगढ टौडा बिरगम सड़क खण्ड खुल्ला छ त्यसै गरी नानगढ मोगलिन मुग्लेनौ बिसी काठमाडौँ सड़क खण्ड मुग्लिन दमौली पोखरा सड़क खण्ड र नानगढ़ प्रासी बोटोर सड़क खण्ड पनि खुल्ला छ मौसम सम्बन्धी जानकारी चितवन जिल्लाको आजको अधिकतम तापक्रम सैतिस डिग्री सेल्सियस र न्यूनतम तापक्रम चौविस डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ त्यस्तै आज दिउँसो बादल लाग्ने र बेलुका पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ मौसम हेरिसो प्रति सतक भई आफ्नो खेतबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ जुवानी अब अन्तर्राष्ट्रिय समाचार ताइवानको दोस्रो ठूलो शहरका ओसि गाँउमा गैराती एक अण्डर ग्राउण्ड ग्यास पाइप लाइन विस्फोट हुँदा कम्तीमा पच्चीस जनाको मृत्यु भएको छ घटनामा दुई सय सत्तरी जना भन्दा बढ़ी घाइते भएको समाचार एजेन्सी एपीले जनाएको छ विस्फोटका कारण सड़क विच्छेद भएको छ पाइपलाइन भएको विस्फोटपछि शहरमा आग लागि भएको छ जसका कारण त्यहाँको जनजीवन अस्तव्यस्त भएको बताइएको छ उद्धार कर्मीहरूले सड़कबाट लासहरु निकालिरहेकाले मृत्यु हुनेको संख्या बढ़न सक्ने अनुमान गरिएको छ ताइवानको सेन्ट्रल डिजास्टर इमर्जेन्सी अपरेशन सेन्टरका निर्देशक च्याङ चिसुले पूरै ज्ञासा नसकिएसम्म आको नियन्त्रणमा आउन नसक्ने आशंका व्यक्त गरेका छन् त्यहाँ पेट्रोल केमिकल पाइप लाइन सड़क पनि बिछाइएको थियो युद्ध विरामको दुई भित्रै युद्ध विराम हंग गरे गाजामाथि हमला शुरू गरेको इजरायली सेनाको आक्रमणमा पनि सत्तरी जना प्यालिस्टानिकको मृत्यु भएको छ इजरायल गरेको भारी गोलाबारी गाजा क्षेत्रका थुप्रै सर्वसाधारणको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् संयुक्त राष्ट्रसंघ अमेरिकाको प्रयासमा बहत्तर घण्टाका लागि भनिएको युद्ध विराम इसरायलले दुई घण्टामै तोड़ेको बताइएको छ युद्ध भंग गरी पुनः युद्ध शुरू भएपछि अमेरिकी राष्ट्रपति बाराक ओबामाले पुनः युद्ध विरामको वातावरण सिर्जना उनले युद्ध विरामका लागि गहिरो छलफल गर्न पर्सीदेखि शुरू हुने उनासौकिङ विश्व आमन्त्रित सेपाक ताक्रो प्रतियोगितामा सहभागी हुन नेपाली टोली आतल साँदैछ प्रतियोगितामा सहभागी हुन जाने नेपाली टोलीमा खेलाड़ीहरू अनिल गुरुङ अमन पौडे एनन गुरूङ र अनिल जर्घा मगर रहेका छन् टीम प्रशिक्षकहरूमा रामबहादुर थापा क्षेत्रीय व्यवस्थापकमा नेत्र प्रसाद गुरूङ रहेका छन् सहभागी हुन जाने नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामाले हिजो विधाई गर्नु भएको थियो नेपाली खेलाडीहरूले रेगुलर डबल इभेन्टमा प्रतिस्पर्धा बिहान दश बजेको अर्पण समाचारको प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक सिन्धुपालसोकमा भीषण पहिरो पाँचको मृत्यु भोटेको सी नदी थुनियो सुनको सी नदी किनारका बस्ती जोखिममा भारतीय प्रधानमन्त्री मोदीको भ्रमणको सम्पूर्ण तयारी पूरा द्विपक्षीय सम्झौताको प्रस्ताव मन्त्री परिषदले आफै पारित गर्ने दुई घण्टा भित्रै युद्ध विराम गरी इजरायलद्वारा गाँझा क्षेत्रमा हमला शुरू इसरायली सेनाको आक्रमणमा परि सत्तरी जना प्यालिस्तानीको स्यान गयो र थाइल्याण्डमा हुने सेफ्पाक ताक्रो प्रतियोगितामा सहभागी हुन नेपाली टोली आशा बैंकै कर्मचार्य पेट्रोकम फोन नंबर शून्य छप्पन्न पांच त्रिषट्ठी दुई सय नब्बे रंग लोग टॉयलेट बाथरूम का फिटिंग सामन दक्ष प्लम्बर पेट्रल को व्यवस्था का साथ ही एसियन पेट्स को आधिकारिक विज्रेता जानकारी कराइ इन्टिच्युट मल्टीलर्निङ एकाडेमी